डडेन्धुरा सदमुकाम नजिकै जीव दुर्घटना हुँदा तेह्र घाइते दुईको अवस्था गम्भीर संगीतकार गुरूङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट बझाङमा झुटो आरोप लगाउने एक पुरुष आफै अदालतको फन्दामा टर्कीको इस्तानबुलमा रिपोट रिमोट कन्ट्रोलबाट कारबम विस्फोट सात प्रहरी अधिकृत सहित एघार जनाको मृत्यु र युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा युरोकप दुई हजार सोह्रमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता उच्च प्रभावकारीडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियो युनिटी डट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट ढडेलधुरा सदमुरकाम नजिकैको चिमरीकोटमा जीव दुर्घटना भएको छ डडेलधुरा बाग बजारबाट भागेश्वरतर्फ गइरहेको से एक जय चौरासी नम्बरको जीव अम्मरगढी नगरपालिका पाँच बाग बगरकोट रोड को सीमरीकोट दुर्घटना हु तेरहजना घाइती भैया घाइती होने बगर कोट पांच हिराट का साठी वर्षीय केशवनाथ सोही गावि को ओडा नंबर छूल बस्ने पचपन्न वर्षीय मधनराज पांडेय देवल नौ का पचपन्न वर्षीय पुष्पराज पाठक भागेश्वर तीन बस्ने वर्ष सड़सठी का मोहनराज भट्ट बत्तीस वर्षीय लाल भाट रोही गावस को ओडा नंबर तीन बस्ने अट्ठाईस वर्षकी सरस्वती देवी भट्ट र उनकै डेढ़ वर्षका छोरा मनिष बहादुर भट्ट चिपुट तीन बस्ने वर्ष त्रिपन्नका वीरबहादुर विष्ट देवल नौ बस्ने वर्ष बाइस कि मञ्जु पन्त र बैतडीको विशालपुर बस्ने वर्ष का खेमराज भट्ट रहेका छन् यस्तै बगरकोट पाँच बगरकोट चार बसले वर्ष एक्काइसकी गीता भाट र उनका दुई महिने छोरा किशोर भाटलाई उप क्षेत्रीय अस्पताल डडेलधुराले अन्यत्र रिफर गरेको छ बगरकोट एक बसले वर्ष छत्तीसका करण मालीलाई पनि रिफर गरिएको अस्पतालले जनाएको छ नाबालक किशोर र करणको अवस्था गम्भीर रहेकाले रिफर गरिएको जनाएको छ चा। जीपका चालक गोरख साउद फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन वरिष्ठ संगीतकार अम्बर गुरूङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्ठी गरिएको छ आज बेलुका पशुपति आर्य घाटमा हिन्दू र बौद्ध विधि अनुसार अन्तिम संस्कार गरिएको हो उहाँको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभएको थियो अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कार अनुसार मन्त्रोच्चारण गरेका थिए राष्ट्रिय गानका संगीतकार गुरूङप्रति उपप्रधान तथा रक्षा मन्त्री भीमबहादुर रावले पशुपति आर्य घाटमा राष्ट्रिय झण्डा उडाएर राष्ट्रिय सम्मान प्रदान गर्नुभयो त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए यसअघि स्वर्गीय गुरूङको पार्थिव सरलाई बिहान एघार बजेदेखि अपरान्न तीन बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो वहाँको उपचारका क्रममा मंगलबार विहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो गुरूङको अन्तिम विदायमा गीत संगीत क्षेत्रका व्यक्ति र हजारौं सर्वसाधारण सहभागी भएका थिए उपप्रधान तथा भौतिक योजना मन्त्री विजय कुमार गच्छादालले अहिलेकै सरकारले स्थानीय निकायको निर्वाचन गर्ने बताउनु भएको छ विराटनगर विमानस्थलमा पत्रकार संघ गर्दै उप प्रधानमन्त्री अहिलेकै सरकारले मांगेरदेखि फागुनसम्म भए पनि स्थानीय निकायको निर्वाचन गर्ने बताउन भएको हो त्यस्तै सरकार परिवर्तनको हल्ला चलिरहेका बेला वहाँले राष्ट्रिय सहमतिको सरकार नबन्दासम्म यो सरकार कायम रहने बताउनु भएको छ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनुभएका गछादारले बेला बेलामा मतभेद हुन सामान्य भए पनि सरकार फेरिहाल्ने विषयमा प्रचण्ड पनि तयार नभएको दावी गर्नुभएको छ संविधान कार्यान्वयन गर्न पनि सरकार परिवर्तन गर्न नहुने उहाँको भनाई थियो चीन को साउथ इस्ट यूनिवर्सिटी से उको एक सय स्थापना दिवस का अवसर में पहली पटक विद्यार्थी डाक्टर तेजसू सिंह मल्ल आउट स्टैंडिंग स्टूडे अवार प्राप्त करीब बत्तीस हजार विद्यार्थी रहोक उक्त यूनिवर्सिटी मेंद्यार्थी उत्कृष्ट भैया सोमवार आयोजित कार्यक्रम में उक्त अवार्ड सम्मानित कर उत यूनिवर्सिटी सय मूलूक दुई हजार विद्यार्थी अध्ययनरत उनी युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावना दूतका साथै अन्तर्राष्ट्रिय संसार शाखाका सदस्य समेत हुन् डाक्टर मल्ल अहिले स्नाकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत छन् मल्लकामा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताइन् उनले अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गर्नु गरिन्छ झुटो कसुरमा मुद्दा लगाइएको भन्दै बझाङका एकजनालाई अदालतले जरिवाना गरेको छ जय पृथ्वी नगरपालिका सातका बल खडकाले ज्यान मार्ने उध्योग गरेको भन्दै दिएको मुद्दामा जिल्ला अदालतले उल्टै खड्कालाई तीन हजार जरिवाना गराउने फैसला गरेको हो खडकाले जय पृथ्वी नगरपालिका चारका दिवस स्नेही र निर्मल स्नेहीले आफूलाई धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको र ल्यापटप लगायतको सम्पत्ति समेत लुटेको भनेर जिल्ला अदालत बझाङमा मुद्दा दायर गरेका थिए एक वर्ष अघि दर्ता भएको मुद्दाको बहसका क्रममा खडकाली उनीहरूले कुटपिट नगरेको र आफूले व्यक्तिगत रेसिबीका कारण उनीहरूमाथि झूटो आरोप लगाएको बयान दिएका थिए पीड़ित स्वयंले यस्तो बयान दिएपछि अदालतले झूटो मुद्दा दिएको भन्दै उनीमाथि सजाएको फैसला गरेको जिल्ला अदालत बझाङका श्रेष्ठीदार धनेन्द्र अधिकारले बताउनुभयो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर दीपकराज भट्टलाई कालोमो सोधलेका योजना बाफत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्ष संघ कमिशन बाफत पन्ध्र प्रतिशतसम्म रकम माग्ने गरेको पाइएपछि कालो मोसो दलिएको सो, सो पार्टीले जनाएको छ उहाँलाई आज बिहान कार्यालयमा गएर कालो मोसो दलिएको हो पटक पटक सुध्रिन सचेत गराउँदा समेत नसुध्रिएको र भ्रष्टाचार झन्झन बढेकाले चेतावनी स्वरूप कालो दलिएको विप्लव माओवादीको विद्यार्थी भात्र संगठनका नेता वीरेन्द्र विकेले जानकारी दिनुभयो इन्जिनियर भट्टसहित उपमहानगरपालिकाका कतिपय कर्मचारीमाथि भ्रष्टाचारको आरोप लाग्दै आएको थियो कतिपय कर्मचारी, कर्मचारी कार्यालयमा नबस्ने र कार्यालय समयमी होटेलहरूमा भेटिने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए प्रहरीले कालो मुसो संलग्नको खोजी गरिरहेको जनाएका छन् लामो प्रतीक्षा पछि क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटी स्क्यान मेसिन नेपाल भित्रिएको छ भारतको चेन्नईमा अवस्थित सूर्य हस्पिटलको सहकार्यमा सूर्य डाइग्नोस्टिक केयर सेन्टरले पहिलो पहिलोपटक यो मेसिन भित्रिएको हो करिब बाह्र करोड़ रुपियाँ लगानीमा सेन्टली उक्त मेसिन नेपाल भित्र हो यसको जाँचको लागि प्रति व्यक्तिले सत्री हजार रुपियाँ खर्च गर्नुपर्नेछ करिब एक महिना पहिले जडान गरिएको यस मेसिनद्वारा सेन्टरले हालसम्म सातजना क्यान्सर रोगीको पेटी स्क्यान गरिसकेको छ सेन्टरका अनुसार यो मशिनद्वारा क्यान्सर रोगको पहिचान गर्न बिमारीको अवस्थाबारे जानकारी लिन मदत पुग्छ यस रोगमा प्रयोग भएको औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने तथा मोटु रोग तथा विभिन्न खाले दिमागको रोग अवस्था जान्न पनि सघाउ पुर्याउने प्रेस विज्ञप्तिमा उल्लेख छ टर्कीको इस्तानबुलमा प्रहरीको बसलाई लक्षित गरी गराइएको कार्बम विस्फोटमा आज कम्तीमा एघार जना मारिएका छन् मरीने में चार सर्वसाधारण सात प्रहरी अधिकृत समेत विस्फोटन में अ छबीस जन बड़ी घाइते भैया बिहान को व्यस्त समय में रिमोट कन्ट्रोलवास्फोट कराई थे जनाया विस्फोट का कारण आसपास का भवन में समेत क्षतिपे विस्फोट लगत क्षेत्र में गोली हान समेत टर्की आयस कर्दीश लडाकूले सशस्त्र गतिविधि तीव्र पारे विस्फोट को जिम्मा कसै लीन र फ्रान्सका एक नागरिकले युरोकप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका पच्चीस वर्षीय फ्रान्सेली नागरिक ग्रेन गुवा मातोले युरोप कप फूटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरूले जनाएका छन पकड़ पर व्यक्ति पुल बाटो एक मस्जिद तथा यहूदी को पूजा स्थलों निशा बनाने चाहिए बताइए चा। यूक्रेन रोलैंड को सीमा पकड़ाऊको पकड़ परिक ग्रेउआमातो का सातवा बंदुक डेटोनेट तथा एक सय पचीस किरामद कप दुहार सोलह इस्लामिक चरम पन्थीले आक्रमण गर्न सक्ने भन्दै फ्रान्सेली अधिकारले सुरक्षा सतर्कता उच्च पारेका छन् फ्रान्सका राष्ट्रपति फ्रान्लाण्डाले खतरा रहेको तर ड्राउन पर्ने अवस्था भने नरहेको बताएका छन् सदरुकाम नजिकै जीव दुर्घटना हुँदा तेह्र घाइते दुईको अवस्था गम्भीर संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट बझाङमा झुटो आरोप लगाउने एक पुरुष आफै अदालतको फन्दामा टर्कीको इस्तानबुलमा रिपोर्ट रिमोट कन्ट्रोलबाट कार बम विस्फोट सात प्रहरी अधिकृत सहित एघार जनाको मृत्यु रा र मा ठुलो आक्रमण गर्ने योजना बनाइएको खुलासा युरोकप दुई हजार सोह्रमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता उठ्छ हौ त समाचार शरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ आजलाई समाचार बुलेटिनबाट समाचार कक्षका सबैजना विदा हुन्छौ नमस्कार